जिन्दगी जिन्दगी गीत हो, गाँ दे, गाँ दे जाओ। जिन्दगी माया हो, लाँ दे, लाँ दे जाओ। अस्पताल में मा पोस्टमाटम करने व्यक्ति को जीवन में आधारिती कथान चलचित्र भूं मं यही भदौ दुई गति देशभर प्रदर्शन होते हे नछुट नमस्ते सबैजनालाई म नारायणी खड्का शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँहरूलाई स्वागत गर्छु हरेक सोमबार चाहिँ आज पनि म नयाँ भाग लिएर आइसकेकी छु आज चौबाटोको पैँतिसौँ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ चौतिसौँ भागमा साराले वर्षालाई रक्सी खान साथ दिन्छ रक्सीले मात्रिएको सुरमा वर्षाले मिलनलाई फोन गरेर मिलनप्रति आफ्नो मनमा रहेको सबै तितो पोख्छे अब कथाले कुन मोड लिन्छ आउनुहोस् सुनौँ भनेको केटरको चापी दिन्छ मेरो एकजना साथी बेसी नै बिरामी परेको छ अरू कसैले पनि हेल्प गर्न सक्दैन हस्पिटल लग्नु पर्यो कि छिटो दिन को साथी हो चापी कहाँ छ भनिसे न पहिला म अहिले आएर भन्छु के जाने कहाँ हो रातिको दस बजी सक्यो एम्बुलेन्स बोलाउने पो हो कि एम्बुलेन्स बोलाउने खालको होइन के म गएँ एमे ए मिलन मेरो लाइसेन्स पनि छैन फेरि यतिखेर राति चेकिङमा पर्लास् मिलन ए मिलन बरु म एम्बुलेन्सलाई फोन गरिदिन्छु नि त मिलन ए बाबु त झन् अड्छस् नि बाटोमा बाबु पानी परिरहेछ हेर रेनकोट लिएर जात बाबु अहिले कस्तो छ सारा अहिले अलि ठिक छ भाइ भमिटिङ चाहिँ गरिसकेको छैन एकछिन भयो हजुरको नल आइसकेको गुगल गरेको थिएँ त्यस्तो ते स्पेसिफिक त केही भेटिन पानी चाहिँ खानुभयो अलिकति मिलन मर्छु म द त्यस्तो पनि भन्ने हो केही हुँदैन अब यी म आइसकेँ त डाइ हस्पिटल आउनुपर्छ हो एकछिन हेरौँ अनि लग्नु पर्यो भने पनि पछि लैजाउँला नि कुन रक्सी खाको? अनि वर्षाले चाहिँ कति खाइन् भोट्का खाएको तिनवटा क्वार्टर त ल्याएको थियौँ मैले एउटा खाएँ दिदी एउटा खाइछु अर्को त छुनै परेन दिदीलाई लागिहाल्यो त्यो मात्रै हो कि अरू पनि थियो ककटेल त भएन इ... नि के मिसाएर खाएको निधार पनि तातै रहेछ ज्वरो आए जस्तो छ ज्वरो त अस्तिदेखि आइरहेको थियो अनि ज्वरो आउँदा पनि यसरी रक्सी खान्छ नि त तिमीले रोक्नु पर्दैन सारा त्यो जगको खाने पानी हो चक्कु ल्याउ त थोरै नुन पनि है कासरी ल्याएछ यतिखेर घरबाट वर्ष टाउको उठाउ त यो पानी खाने अनि निको हुन्छ है ल यति पानी खाउँ त जसरी पनि अनि यति खाउ न यति सक त छिटो निको हुन्छ नि अनि ल खऊ न अब म जान्छु सार वर्षा बिउजिन भने त्यो जग्गको पानी खान दियो है अब बमिट हुन्न होला जस्तो लाग्छ यतिखेर बाह्र बजी लागिसक्यो त पानी पनि परिरहेछ बाहिर होइन म गइहाल्छु नि सिमसिम मात्र हो बरु कागती सकियो भने खाली पानी दिए पनि हुन्छ अल्कोहलले बडी एकदमै डिहाइड्रेसन गराउँछु कि अनि फेरि डाइजेस्ट हुन पनि एकदमै गाह्रो गर्छ त्यही भएर यस्तो बेलामा जति सक्दो धेरै पानी खुवाउनु पर्छ बुझ्यो अनि फेरि केही भइहाल्यो भने म त आतिहाल्छु बरु भोलि बिहानै उठेर गइसु न ल तिम्रो फोनमा ब्यालेन्स छ मम्मीलाई म्यासेज गरिदिन्छु नि त आउँदिन भनेर मेरोमा त छैन वर्षा दिकोमा छ ए भने अस्ति फुटालिसकेको नि त फुटाएको ल हजुरलाई केही पनि भन्छ दिदी छैन ए हजुरको त लुगा नि चिसै होला है मैले त यादै नगरिराखेको पक्छु ल पहिला म दाईको लुगा झिकिदिन्छु सुकिसके आएर पर्दैन ए कहाँ त्यस्तो भनेर हुन्छ फेरि हजुर पनि बिरामी पर्स्यो भने म मा कसलाई मात्रै सम्हाल्ने कि यो खाने कसको थियो होइन नि दिदीकै हो कहाँबाट आयो खै दाई मलाई पनि थाहा छैन केही समय भयो दिदी एकदमै डिस्टर्ब भइसकन्छ कि दाई यो सर्स हुन्छ कि हुन्न मैले त अरू त भेटिनँ हुन्छ सारा अनि के भएर डिस्टर्ब भएको रहेछ खै के हो के हो हजुरलाई साँच्चै के पनि थाहा छैन बेस्ट फ्रेन्ड बनाए होइन आजकल यत्तिकै डिस्टेन्स क्रिएट भइरहेको छ कि मेरो. अनि हजुर कस्तो त गर् पाएपछि बालले नदिनु अनि खै त म यो सफा गर्छु भोलि सफा गरी भइहाल्छ नि कसरी सुत्नु दाइ हजुर यो बोतल खुल्सेको हो भोट खोल्नु मैले अनि यो कसो सक्यो त माइगढ लाग्दै लागेन भनिरहेको छ थियो किन एक्कासी लागेको भनेको त म उता स्पिकर लिन गएँ यता यस्तो एक क्वाटर भोटका किनिसकेपछि मान्छेले रगत नछाँदै के छ तस् त दिदी कस्तो छ अहिले टाउको दुखिरहेछ ह्याङओभर भनेको थाहा भयो त अब छ्या कस्तो नमिठो भएको मुख हस् हर टोइलेट गरिसक न अनि थाहा हुन्छ गनाउने भनेको के रहेछ भनेर के पिसाब गनाएर ए सप थोप पानी खाइसु ब्रस गर्छु छ्या <laughs> यहाँसम्म गनाछा गनाउनु पनि <laughs> पुग्यो त अब रक्सीको रहर तिम्रो चाहिँ पुग्यो होला नि मलाई वाइल्ड रक्सी खुवाउँछु भनेको थियो क्यारे अस्ति नै यस्तो होइस भने थाहा भएको भए त के खुवाउँथ्यो नि चुप लाग्यो कति बज्यो एघार एघार होइन पाँच बज्यो कलेज गइसकिन्छ साँच्चै एघार बज्यो चिया कस्तो झना नवीन दाले भनेको ठाउँमा इन्टरभ्यूको लागि जाने भनेको खोइ मेरो फोन ऊ चार्जमा हाल्दैछु म डाक कफी बनाइदिन्छु ल छ्याङ्गा बनाउँछ ज्यान <laughs> सारा तिमीले मेरो फोन चलाएको थियौ अ क्यान्डी क्रस खेलाएको थियो अघि एकैछिन त्यो होइन मेसेज कसलाई गर घर आउँदिन राति भयो भनेर हजुरलाई हिजो बेलुकाको के के याद छ भन्छौ त खै खै के कुरामा हाँस्दै थियौ कुन्नी? त्यसपछि तिमी स्पिकर लिन रुममा गयो अनि मै सोफामा पल्टेँ कि भुइँमा खै यादै भएन यति हो याद भएको किन र हजुरलाई साँच्चै केही याद छैन है त्यसपछिको कसो त्यसपछिको भने के भयो र हस्तो लास्टै होइस रहेछ यार मान्छे हजुरले चिया भएपछि मिलन दाईलाई फोन गरेर प्रपोज गरिसकेको के रेपे नबोला है मसित रेकर्डिङ छ जे पाइते बोल्या हो कि होइन त्यो आफै थाहा पाइहालिसिन्छ नि कुर्को के भयो भनौँ त हो भने त्यो त सुनाइहाल्छु नि त्यही सुनाउनु सुना सुना नि त कति बेला उठिसिन्छ भनेर पर्खेरै बसिरहेको छु नाटक नहोर है धेरै कफी खाइसु पहिला अहिले फेरि सक्ट भएर कप भुइँमा झारिस होला तिमीलाई म हिर्काइदिन्छ छिटो भन अहिले मलाई हिर्काइसु अहिले पछि आफैलाई हिर्काइसु होला ल सुन्छु आइएम सरी दि फोन कसरी फुटाएको भनेर सोधेको सोधै गरिसकेको थियो अनि नभनी सुक्कै पाएन हजुर र बाबाको अस्तिको झगडाको कुरा भनेपछि त रोइसु भने कस्तो रे केटा मान्छे रोको त कसम मैले पहिलोचोटि देखेको मलाई त कस्तो माया लगाएर आयो भने नि मैले त्यो सबै कुरा भनिदिएँ अबको हजुरको क्रसको चुनावको मेरो मात्रै <्प्रीण> भनिन रातभरि सुत्सा होइन नि म हजुरलाई हेर्न यता टिभी रुममा सुत्छु हजुर उता मेरो रुममा सुतिछु भने के को मान्नु बिहान नौ बजीसम्म त हजुर उठिसिन्छ कि भनेर रा। बसिरहेको छ थियो अनि मम्मीले स्कुटर चाहियो भनेर फोन गरेपछि आफै गइसु अहिलेसम्म पाँचचोटि फोन गरिसक्छु मलाई हजुर उठ्स्यो कि उठ्सेन भनेर ए अझ अर्को कुरा त मैले भनेकै छैन त्यो फोन छ नि त्यो फोन केको त्यो अवय बौलाले किन्दै आउनु मिलन दाइले इन्डियाबाट हजुरलाई गिफ्ट पो ल्याइदिइसकेको रहेछ किरे हो भने दाईले आफै त के भनिसिन्थ्यो नि त्यो स्क्रिन बनाउनलाई वारेन्टीको कुरा गर्दा फुस्केको मुखबाट रह न अब भेटेर राम्रै कुरा गरे भइहाल्यो नि <laughs> दे हजुरलाई माया गरिचिन्छ नि मिलन दाइले साथीलाई मात्र कसरी त्यत्रो गर्छ भन्नु त होइन हामी एकदमै मिल्ने साथी हो अहिले आएर मात्र रिलेसन बिग्रेको हजुरले माया र फ्रेन्डसिप बिचको डिफ्रेन्स नै पोइन्ट आउट गर्न सकि छैन पछिमा कम्युनिकेसनहरू आयो त्यही भएर अहिले यो रिलेसन बिग्रेको हो बरु त्यहीमै बुझ्दिन क्या प्रत्येक सम्बन्धको आफ्नै डाइमेन्सन हुन्छ नि मेरो र मिलनको सम्बन्धको आएम अरूभन्दा फरक छ कि त्यति हो एउटै कुरा भनौँ दिदी रिसाइ सिर्न गर्ने भनौँ न हजुरले पत्ता लगाउन नसकिसकेको मात्रै हो तर हजुर पनि मिलन दाइलाई माया गरिसिन्छ नि अति फेरि जे पायो नत्र मलाई एउटा कुरा भन्छ न हजुर जाबो वाइनसमेत नचाख्ने मान्छे कसरी त्यत्रो क्लिन भोट्का खान सकेको गए त गयो ऊ आफ्नो गर्लफ्रेन्डसित घुम्न हजुरलाई किन त्यत्रो पीडा रिसाउनु त हजुर पविता दिसित पनि त रिसाइसिन्थ्यो नि रक्सी खाएपछि किन मिलन दाइले नै फोन गरिसकेको भन्छु त ऊसित धेरै चित्त दुखेर नि हो त्यही त भनेको मैले जोसित सबैभन्दा बढी नजिक भइन्छ त्यहीसित त हुने सबैभन्दा बढी चित्त दुख्ने होइन र दी लास्ट एउटा कुरा सोध्छु ल हजुरले नि बेसरी आत्ति दिक्क लाग्दा पविता दिलाई नगरी मिलन ताइलाई कतिचोटि फोन गरिसकेको छ हजुरले मिलन ताईलाई माया गरिसिन्छ कि गरिसिन्न आन्सर यतिमै छ दिदी ल नाटक त सकियो बरु तपाईँलाई चाहिँ आजको अङ्क कस्तो लाग्यो हामीलाई भन्न नबिर्सिनु होला हामीलाई नाटकको प्रतिक्रिया फेसबुकमा फेसबुक डट कम जस्ता सिएचएबिएटियु चौबाटो ट्विटरमा ड्रामा चौबाटो र एसएचएआइएलई मा डट थिएटर वान एट जिमेल डट कममा पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम आर्य न्यौपाने दुर्गा कार्कीलाई धन्यवाद नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी साथै सहकर्मी आश्विन थपलियालाई धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजी र मंगलबार दिउँसो दुई बजी चबाटो सुन्नुहोला र चबाटोलाई माया गर्दै गर्नुहोला ओके बाई बाई